हर एक दिन बिहान एगार बजे पशी सुन्न नय कर Jo samay ho just for enjoy ko just for enjoy ko just for enjoy ko आंखों में हो तो पर्दा दिल का काफी है आंखों में हो तो पर्दा दिल का ही काफी है नहीं तो नकाफ से भी होते है इस सारे मोहब्बत के काफी के गम हामी नजाने मजबुरी उनी खुदा कोही कसर नै कहाँ लेखी है मिरम फ्रेन्ड सुन्ड राइट भएको छ satyabela one of the best and one of the rocking radio station of your town this is radio from 104.5 mhz and also antenate on online my www.radioorpan.com ma lagan ghare ra suni raha hunu bhayeko cha old all the over ani sun shah abraham live suni raha hunu bhayeko cha 12 pm samma hamio bich ma rahane so totally musical dos haru hami play out gane suru ra entertainment pani रहनेछु न्यु इयर गइसुकेको छ कसरी मनाउनु भयो रमाइलो कुराकानी र रमाइलोसँग मनाउनु भयो uh, uh, बट द न्यु इयर इज नेपाल स्टार्ट अन वैशाख स्टार्टमा चाहिँ वैशाखको uh, फर्स्ट मन्थ यहाँदेखि पहिलो महिना पनि भन्ने गरिन्छ विक्रम so, सुमत क्यालेन्डरको हिसाबमा सो so, विक्रम सुमत इज अफिसियल क्यालेन्डर अफ नेपाल नेपाल सेलिब्रेट नाइन डिफ्रेन्ट न्यु एन्ड डिफरेन्स टाइम्स अफ इयर र यो वर्षमा प्रत्येक एक ने ने एक वर्षमा सुनिभर वैशाखको फर्स्ट यानि कि त्यो दिनबाट चाहिँ सुरु हुँछ यानि कि वैशाखको फर्स्ट फल्स इन मेड अप्रिल र यो नेपाली क्यालेन्डर अनुसार र इङ्ग्लिस क्यालेन्ड अनु क्यालेन्डर अनुसार चाहिँ दिस यो वैशाख फर्स्ट कन्सिड विथ फोर्थिन अप्रेल र यो उसमा चाहिँ मनाइने गरिन्छ फोर्थिन अप्रेलमा पर्दछौँ इङ्ग्लिस क्यालेन्डर पनि नेपाली क्यालेन्डरमा चाहिँ वैशाख हो प्रोग्राममा रहेछ हामी टोटल्ली म्युजिकल डान्सहरू प्लेहरू गर्नेछौँ र यति बेला प्रोग्रामलाई अगाडि बढाउन चाहन्छौँ एउटा म्युजिक ब्याकग्राउन्डमा प्लेहरू भइसकेको छु प्रोग्रामको फर्स्ट म्युजिकल ब्रेक सुनसकै प्रोग्राम जस्ट फर इन्जोयल ब्रेक के चियाबारीमा होस् टन रेडियो भएको छ टोटली म्युजिकल डामी प्लेआट गर्ने जसमा टुवेल्भ सपोर्ट टेक्निकल असिस्ट गर्दैछ टेक्निकल पार्टी of Mr. Raslido on her mamosu like a regular host Surya Sugit Bale suner shadi rauna bhayeko cha well totally musical dost roop le out garni kram ma त्यति बेला बाइकको लागि फेरि अर्को एउटा म्युजिक सुन्छौँ प्रोग्राममा सेकेन्ड म्युजिकल ब्रेक सँगसँगै ब्याकग्राउन्डमा प्लेआउट भइसकेको छ आकाशीमा झिलमिल तारा तारासँगै नाचु लाग्छु यो म्युजिक पाएको लागि प्रोग्राममा सेकेन्ड म्युजिकल ब्रेक सँगसँगै हामी एकैछिन सर्ट कमर्सियल ब्रेकमा जान्छौँ ब्रेक पछाडि फेरि प्रोग्राम जसमा आउने नै छौँ प्रोग्राम जस्बिर आफ्टर दिस सर्ट म्युजिकल ब्रेक एन्ड सर्ट कमर्सियल ब्रेक नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्त जन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ सुस्तक पसल बकुलहर प्रोराइटर खगेन्द्र सुवेदी मोबाइल अन्ठानब्बे नव वर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तुभ चिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ सुदीप सु, सु सेन्टर छ पुरानो प्रसाद चौधरी मेडिकल अगाडि प्रोपाइटर सुमबहादुर पुर्कुटी मोबाइल अन्ठानब्बे हामी कहाँ आकर्षक डिजाइनका पार्टी सुज बोर्डिङ स्कुलका सुज कन्भर सुज तथा अर्डर अनुसारका सुज तयार गरिनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ नववर्ष दुई हजार सत्तरी सालको उपलक्ष्यमा यस संस्थाका सियर धनी महानुभावहरू सल्लाहकारजहरू कर्मचारी वर्गहरू साथै शुभेच्छकहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ स्वागत बचत तथा ऋण सहकारी संस्था लिमिटेड रत्नगर एघार मोबाइल अन्ठानब्बे अध्यक्ष अर्जुन पौडेल नववर्ष दुई हजार सत्तरी सा सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ टाँडी फेसन हाउस टाँडी चोक प्रोपाइटर जानी अहमद मोबाइल अन्ठानब्बे हामी कहाँ सिजन अनुसारका कपडा पाइनुका साथै स्कुल बोर्डिङका ड्रेस शिक्षक ड्रेस सुपद मूल्यमा बिक्री गरिन्छ नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभ चिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ त्रिशक्ति सटर ग्रिल उद्योग रत्नगर एक बकुल लहर श्रेष्ठ फोन शून्य छपन्न पाँच एकसठी मोबाइल अन्ठानब्बे नव वर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तकहरूमा टिबिएस बाइक सोरुम रत्नगर एक सौराइटर बालदी डल्लाकोटी मोबाइल नम्बर अन्ठानब्बे पाँच दस बत्तीस आठ सय साठी हामी कहाँ सिटी स्कुटी पेप्ट स्कुटी स्ट्रिक फाइभ पाउनुका साथै दक्ष मेसिनबाट मरमत गरिनुका साथै सम्पूर्ण पार्टहरू सुपथ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 लागि लागिमा छात्रवृत्तिको व्यवस्था भएको सालको पावन अवसरमा यस सामुदायिक वनका सम्पूर्ण सल्लाहकार सदस्यहरू एवं उपभोक्ताहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ उदयपुर सामुदायिक वन अध्यक्ष के सब लामा नववर्ष दुई हजार सत्तरी सालको उपलक्ष्यमा यस संस्थाका सियर धनी महानुभावहरू सल्लाहकारज्यूहरू कर्मचारीवर्गहरू साथै शुभेच्छकहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ सुरक्षित बचत आकर्षक व्याज सरल कर्जा सामूहिक विकासमा हाम्रो प्रतिबद्ध युनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार टाँडी चोक निर्देशक मेघनाथ लामिछाने फोन शून्य छपन्न पाँच बैसठी छ सय तिरानब्बे शून्य सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ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 यो जब राति बनिँदैन अब आफूले जानेको कुरो तपाईँ तत्कालको तत्काल ओम साइरम डेन्टल एन्ड रिसर्च सेन्टरमा जानु सम्पूर्ण समस्याको समाधान भइहाल्छ हजुर नेपाल मेडिकल काउन्सिल द्वारा मान्यता प्राप्त पूर्वी चितवन के एक मात्र दन्त सेवा केन्द्र ओम साईराम डेन्टल एन्ड रिसर्च सेन्टर प्राली हाम्रा सेवाहरू दैनिक रूपमा दन्त परीक्षण दात सफा गर्ने तथा टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत दुखे निकाल्ने दुखेको दाँत निकाल्न नभने गरी जरीदेखि भर्ने नयाँ दाँत पनि राखिने नमिलेको दाँतलाई नेपालकै वरिष्ठ अर्थ डोन्टद्वारा मिलाउने दाँतको एक्स रे गरिने दाँत मुख र गिचा सम्बन्धी सम्पूर्ण उपचार तथा श्यक्रिया गरिने जस्तो सुके नमिलेको बाङ्गो टिङ्गो दाँतलाई नेपालकी वरिष्ठ हजुर अब काठमाडौँ र भरतपुर पूर्वी चितवनमा एक मात्र वरिष्ठ ओरल एन्ड डेन्टल सर्जन डाक्टर सन्तोष अधिकारीद्वारा नियमित दन्त परीक्षण गरिँदैछ सम्पर्क ओम साईराम डेन्टल एन्ड रिसर्च सेन्टर प्रणाली रनपा दुई टाँडी ओम साईराम अस्पताल भवन फोन शून्य मोबाइल अन्ठानब्बे नववर्ष दुई हजार सत्तरी सालको सु अवसरमा हाम्रा सम्पूर्ण शेयरधनी महानुभावहरू सल्लाहकारज्यूहरू विज्ञापनदाता कर्मचारीवर्ग श्रोतावर्ग एवं शुभेच्छुक व्यक्ति तथा संस्थाहरूमा नयाँ वर्षले सबैमा नयाँ उमङ्ग जोस जाँगर पैदा भई सफलताको बाटोमा अगाडि बढ्न प्रेरणा मिलोस् सबैमा सुख शान्ति समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ कार्यकारी अध्यक्ष वेदप्रसाद आचार्य एवं अरूण संचार सहकारी संस्था लिमिटेड र रेडियो अर्पण एक सय चार थोप्लो परिवार नववर्ष दुई हजार सत्तरी सालको सु अवसरमा हाम्रा सम्पूर्ण सेयर सदस्यजीउहरू बसतकर्ता सदस्यज्यूहरू कर्मचारी एवं सरकारवाला शुभेच्छुक व्यक्ति तथा संघ संस्थाहरूमा नयाँ वर्षले नयाँ जोश जाँगर उमङ्ग पैदा भई सफलताको बाटोमा अगाडि बढ्न हौसला मिलोस् सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ अध्यक्ष वेदप्रसाद आचार्य एवं अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार नववर्ष दुई हजार सत्तरी सालको सो अवसरमा हाम्रा सम्पूर्ण सियरधनी महानुभावहरू सल्लाहकारज्यूहरू विज्ञापनदाता कर्मचारी वर्ग दर्शक एवं शुभेच्छुक व्यक्ति तथा सङ्घ संस्थाहरूमा नयाँ वर्षले सबैमा नयाँ उभङ्ग जोस जाँगर पैदा भई सफलताको बाटोमा अगाडि बढ्न प्रेरणा मिलो सबैमा सुख शान्ति समृद्धिको हार्दिक मङ्गलमै शुभकामना व्यक्त गर्दछौँ देशक प्रसाद आचार्य नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण जनता युवा तथा कार्यकर्ता एवं देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तर, उत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ राष्ट्रिय जनस्वयंसेवक नगर कमिटी गणेश पौडेल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 नववर्ष दुई हजार सत्तरी सालको उपलक्ष्यमा यस संस्थाका सियरधनी महानुभावहरू सल्लाहकारज्यूहरू कर्मचारीवर्गहरू साथै शुभेच्छकहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ सुरक्षित बचत आकर्षक ब्याज सरल कर्जा सामूहिक विकासमा हाम्रो प्रतिबद्ध युनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार टाढी चोक निर्देशक मेघनाथ लामिछाने फोन शून्य छपन्न पाँच बैसठी छ सय तिरानब्बे शून्य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 नव वर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू आफन्त जन तथा शुभ चिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ गौतम सुन चाँदी पसल रत्नगर दुई हाई स्कुल रोड टाढी होटल स्टार ब्याङ्क रत्नगर एक सेन्टर भण्डारा एक चितवन जय श्री राम ज्वेलर्स सुन चाँदी पसल रनपा दुई हाई स्कूल रोड टाढी जय भोले बाबा बजार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 नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ टिबिएस बाइक सोरुम रत्ननगर एक सौराह चौक प्रोपाइटर बालदीप डल्लाकोटी मोबाइल नम्बर अन्ठानब्बे पाँच दस बत्तिस आठ सय साठी हामी कहाँ टिबिएसको अपाची आरटिआर विगो स्टार सिटिभ स्कुटी पेप्ड स्कुटी स्ट्रिक पाइप पाउनुका साथै दक्षे मेसिनबाट मरमत गरिनुका साथै सम्पूर्ण पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ नव वर्ष दुई हजार हार्दिक मङ्गलमय शुभकामना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 नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ बाग्लुङ काली टेलर्स एन्डिङ सुटिङ सेन्टर र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 हिमालयन आवासीय मावि बोकुलहर उच्च सफलताको लामो इतिहास बोकेको यस हिमालयन आवासीय माविमा नर्सरीदेखि कक्षा नौसम्म मिति दुई हजार उनसत्तरी चैत उन्तिस केही सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराउँछौँ सम्पर्क पाँच प्राचार्य एवं समस्त विद्यालय परिवार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 स्काई राइडर आवासीय उच्च माध्यमिक विद्यालय प्राचार्य एवं स्काइ राइडर परिवार साथै कक्षा नर्सरीदेखि आठसम्म सीमित सिटमा भर्ना खुलेको सहर जानकारी गराउँदछौँ फारम वितरण धमाधम भइरहेको छ यही वैशाख चार गते प्रवेश परीक्षा सुरु हुने कुरा जानकारी गराउँदछौँ फोन नम्बर शून्य र शून्य पृथ्वी उच्च माध्यमिक विद्यालय जुटपाने चितवनको अत्यन्त जरुरी सूचना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 सिट सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गरिन्छ प्राचारी तथा पृथ्वी उच्च माध्यमिक विद्यालय परिवार सम्पर्क मोबाइल नम्बर, नम्बर अन्ठानब्बे चार त्रिपन्न र अन्ठानब्बे चार पचास त्रिचालिस तिन शून्य शून्य नव वर्ष सा दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ चंद्रयुनिक चंद्र यूनिट रेस्टोरेन्ट चैनपुर बजार विकल्प कंक्रीट उद्योग रत्नगर तीन शांति चौक एक्सप्रेस डिजिटल फोटो एंड फ्लेक्स पेंट खैरहनी चार पर्सा गौरव सुनसारी पसला रत्नगर दुई हाई स्कूल रोड टाड़ी भर यो <laughs> तपाई हामी एकैछिन रेडियो मेगा पर पर पर दिन खबर कता एता एता हम हमेशा लल इंजॉय कर जस्ट फॉर इंजॉय को जस्ट फॉर इंजॉय को जस्ट फॉर इंजॉय को छोड़ दिया हमारा साथ कोई गम नहीं भूल जाएंगे हम हा, भी पर वाले हम नहीं। मुलाकात ना पाई तो बात नहीं। आपकी ए, एक याद से बैक दिस ब्रेक प्रोग्राम तपाईँ सुनिरहनु भएको छ इन्टरनेट अनलाइनमा डब्लु मा डब्लु डट रेडियो अर्पन डट कममा लग अन गरेर सुनिरहनु भएको छ राइट टोटली म्युजिकल डजहरू डिफ्रेन्ट डिफ्रेन्ट म्युजिकल डजहरूले हर गरिरहेका छौँ र इन्टरटेन्मेन्ट पनि भइरहेको छ टेक्निकल असिस्ट गर्दै हुनुहोस् मिस्टर राजले र प्रोग्राममा Alright, I'll say so. It's me your lovely Arja. This is me your ultimate friend. My name is Surya, Masuria. Alright, I'll say so. Prabhamani last last month, Pragamba to sign out fire jana panya bela bhayuke ko so bhanera ishara meldai chha. So, wishing you all I have been new year bani bhanna chha chu. Jewsa new year ma jasanga banaunu bhay hola pani bhanna chha chu. Wishing all bhanna chha chu. Many many happy of the returns of the day bhanna pani chha chu. र प्रोग्राम सुन्नुभयो हामीलाई लाइभ ट्युन अन गरिरहोस् एन्टिनेट अनलाइनमा जसरी सुनेर स्वादिन भने तपाईँहरूलाई हटली टु थ्याङ्क्स भन्न चाहन्छु एन्ड अल्सो थ्याङ्क्स यतिका जलसम्म टेक्निकल असिस्ट गर्नुभयो टेक्निकल पार्टनर राजलाई पनि थ्याङ्क बाँचाउन चाहन्छु र ब्याकग्राउन्डमा प्ले भइरहेको यो म्युजिक नगर्नु हाई यो म्युजिक तपाईँको लागि आजको यो एपिसोडबाट तपाईँको लभली आर्य सूर्यले साइन आउट भएर जानुपर्ने बेला भइसकेको छ भोलि पर्सिको एपिसोडमा फेरि Ah, can we get this is what life says enjoy what don't do any mistakes Sunasana yeah. uh hi ru ha chura ye me ru ha chura you ma yakuchina hai kasura manma full of you I'll be your Raja and you'll be my Rani Tarayadi we won't have any money Bhana Kasari bichayo Jindagani Bhai Sama Sabillai guncha Chaya ko tini lai aajamayale Paya ko bandhan hoyo choko Maaya ko tini no ninti no yogid gaya ko Salala bagiraho spirati ko kola Jindagani ghan chaya maani sa ko chola सुन सुन मायाालु जोडी हो गेन मायाालु जोडी हो न सुन मायाको डोरी हो अनमा फुल फुल अनमा फुल फुल माया जीवनमा